उत्पत्ति पुस्तक अध्याय ईस्माइल को जन्म आपकी पत्नी साराईवा अब्राह्म को नाऊ भी तक एक मिश्री कमरी थी सारा अभ्राहमलाई भेहोस परमप्रभ्ले मेरे कोख बंद कर इस कारण मेरी कमा कहा जानूस सायद तेब मेरो निन सब्राह्मे साराई को कुराने अब्राम कन्नानमा बसेका दश वर्षपछि तिनकी पत्नी साराईले आफ्नी कमारी मिश्री हागारलाई आफ्ना पति अब्राम्लाई तिनकी पत्नी हुनलाई दिइन अनि तिनी हागार कहाँ गए र त्यो गर्भवती भई जब त्यसले म गर्भवती भएछु भनी थाहा पाइ तब त्यसले आफ्नो मालिकनीलाई तुच्छ दृष्टिले हेर्न लागि साराइले अब्राहलाई भनिन् हेर्नुहोस् ममाथिको मा अन्याय तपाईँकै शिरमाथि परोस् मैले आफ्नै कमारी तपाईँकै काखमा दिएँ र त्यो गर्भवती हुने बित्तिकै मलाई तुच्छ दृष्टिले हेर्नलागी परमप्रभुले तपाई र मेरो बीचमा इन्साफ गरिदिउन् तर अब्रामले साराइलाई भने हेर तिम्री कमारी तिम्रै हातमा छे त्यसलाई जे गर्न मन लाग्छ त्यही गर तब साराइले त कठोर व्यवहार गर्न लागिन् र त्यो तिनको सामुन्यबाट भागेर गई परमप्रभुका दूतले त्यसलाई उजाड स्थानमा सुरतिर जाने बाटोकै पानीको मूल लिएर भेट्टाए रतिनले सोधे ए साराईकी दासी हागार कहाँबाट आइस र कता जाँदै छेस त्यसले भनी मेरी मालिकनी साराईको सामुन्यबाट भाग्दैछु परमप्रभुका दूतले त्यसलाई भने तेरी मालिकनी कहाँ फर्केर जा र अधीनमा बस परमप्रभुका दूतले फेरि त्यसलाई भने म तेरो वंशलाई यति अवधि बढ़ाउनेछु कि त्यो धेरै भएकोले गन्न सकिने छैन परमप्रभुका दूतले त्यसलाई भने त गर्भवती छेस र तैले एउटा छोरो जन्माउने छेस तैले त्यसको नाउँ इस्मायल राख्नु किनभने परमप्रभुले तेरो दुःख हेर्नुभएको छ मानिसहरूमा त्यो जंगली गधा जस्तै हुनेछ त्यसको हात सबैका विरूद्धमा उठ्नेछन् र सबैका हात त्यसको विरूद्धमा उठ्नेछन् आफ्ना सबै नातेदारहरूकै शत्रुतामा त्यो बसोबास गर्नेछ हागारले आफूसित कुरा गर्नुहुने परमप्रभुलाई यस्तो नाउँ दिई मलाई देख्नुहुने परमेश्वर तपाईँ हुनुहुन्छ किनभने त्यसले भनी मैले साँच्चै नै परमेश्वरलाई देखेकी छु र उहाँलाई देखेर पनि म जीवितै छु यसकारण त्यस मधेरोको नाउँ बे रोई राखियो कादेश र रा बेरेदको बीचमा त्यो पर्छ अनि हागारले अब्रामको एउटा छोरो जन्माई हागारले जन्माएको आफ्नो छोराको नाउँ अब्रामले इस्मायल राखे हागारले अब्रामको निम्ति इस्मायल जन्माउँदा अब्राहम छयासी वर्ष पुडेका थिए